नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा उपस्थित भइसकेका छौँ प्राविधिक साथी रिजनसँगै म ध्रुवराज शुभ बिहानी हरेक दिन बिहान सात बजेको अर्पण स्थानीय समाचार साथ आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौँ विभिन्न जानकारीका साथमा शुभ बिहानीमा हामी आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत रहेछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी नियालेको छ त्यसै गरी सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगार्सको मङ्गलबार य श्रृङ्खलामा आज के कस्ता कार्यक्रमहरू रहेका छन् त्यस सम्बन्धी जानकारी हामी दिने गर्छौँ त्यसै गरी नै पठाउनु भएको शुभकामना सन्देशका पत्रहरूलाई पनि हामी शुभ बिहानीमा प्रस्तुत गर्ने गर्छौँ सुरुमा आजको त्यति मिति आज विक्रमसम्म दुई हजार साल वैशाख तिन गते मङ्गलबार तदनुसार 2013 अप्रिल तेह्र अप्रेल तारिक चैत्र शुक्ल पक्ष षष्ठी तिथि राति दस बजे उपथि मृ मिर्गास, मृगिरा नक्षत्र शुभन योग भोलि बिहान तिन त्रिपन्न बजे उपन्त अतिगण्ड योग वजिजीकरण आनन्ददादी योगमा आनन्द योग चन्द्रमा वृष राशिमा शा साँझ छ बजे उपन्त मिथुन राशिमा अमृत बेला बिहान सात बाह्र बजेसम्म रहनेछ आजको तिथिमिति कार्यक्रम शुभ बिहानीको प्रारम्भमा मैले प्रस्तुत गरे। आजको तिथिमिथि पश्चात आज तपाईको दिन के कसरी व्यतीत बाह्र राशिफलले आजको तपाईँको दिनलाई के कसरी निहालेको छ अब हामी लाग्छौ रास्कृतिक कार्यक्रममा सहभागी भइनेछ रुचिअनुसारको काम पाइने योग देखिन्छ मेष राशि हुने आजको दिनमा तपाईँको आजको दिनमा धर्मको माध्यमबाट सुख प्राप्त हुनेछ अरूको मन सजिलै जित्न सकिएला परिश्रमको फल प्राप्त हुनेछ स्वास्थ्यमा ख्याल पुर्याउनु पर्ने देखिन्छ मिथुन राशिको आजको दिनमा कर्कट राशिको आजको दिनमा सेवा तथा सहयोगमा समय हुनेछ धार्मिक कार्यमा संसारको क्षेत्रमा उल्लेख्य काम हुनेछ साधना गर्दा मनमा आनन्द प्राप्त होला सिंह राशि हुने तपाईँको आजको दिनमा कन्या राशिको आजको दिनमा सभा तथा समारोहमा उपस्थित हुनुपर्नेछ व्यवसायमा प्रगति हुने देखिन्छ कन्या राशि जागिरमा पदोन्नतिको समय आएको छ यात्रा हुन सक्ने सम्भावना छ तुला राशिको आजको दिनमा वृश्चिक राशि त आजको दिनमा नोकरी तर्फ पद प्रतिष्ठा प्राप्त हुनेछ कामको जिम्मेवारी अझै थपिनेछ धर्मको माध्यमले सुख प्राप्त गर्न सकिनेछ समय मध्यम खालको रहला धनु राशि हुने तपाईँको आजको दिनमा आजको दिनमा सरकारी जागिरमा प्रगति गर्न सकिनेछ विवादको सा। सामना गर्नुपर्नेछ सा। कुम्भ राशमित रहेर रा कर्तव्य निर्वाह गर्नुहोला स्वास्थ्यमा समस्या देखिनेछ कुम्भ राशिको आजको दिनमा रा तपाईँको आजको दिनमा मन आनन्दले रमाउनेछ सा। मन शान्त तथा धैर्य राख्नुहोला मैले जानकारी गराएँ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको लागि के कसरी निहालेको छ बाह्र राशिफल मार्फत तपाईँको आजको दिनचर्याका बारेमा जानकारी गराएँ यदि तपाईँले कुनै शुभ कार्य आँटिसक्नु भएको छ सुरु गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले आँट्नु भएको कामले सफलता पनि हात पार्नेछ हामी पनि यही कामना गर्छौँ तपाई रेडियो अर्फ एक सय चार थप्लो पाँच दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा हुनुहुन्छ शुभ बिहानीमा अब भने हामी लाग्छौँ आज मङ्गलबारीय श्रृङ्खलामा सामुदायिक रेडियो रेडियो अर्फ एक सय चार थप्लो यात्रामा के कस्ता कार्यक्रमहरू रहेका छन् त्यस सम्बन्धी जानकारीतर्फ तपाईँ यति शुभ बिहानी सुनिरहनु छ यस पश्चात तपाईँ बजे ट्राफिक खबर सुन्न सक्नुहुनेछ ट्राफिक खबर पश्चात रेडियो अडियो अडियोको कार्यक्रम हाउसफुल कमेडी सो तपाईँले बिहान नौ बजीसम्म सुन्नुहुनेछ नौ बजेको समय रहनेछ नेपाल बाणीको समाचार नेपाल एफएमको कार्यक्रम समाचार रहनेछ नेपाल बाँडी समाचार त्यसै गरी त्यस पश्चात तपाईँले सुन्न सक्नुहुन्छ लोक करीब करीब-करीब 10 दस बजेसम्म लोक झन्कार सुनिसकेपछि दस बजेको समय रहनेछ अर्पण समाचारको रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाजको सम्पूर्ण समाचारलाई होटल स्टार ब्यान्डक्युटले प्रायोजन गरेको छ यो जानकारी यहाँलाई गराउन चाहन्छु दस बजेको अर्पण समाचार पश्चात नेपाली फिल्मी गीतहरू तपाईँले सुन्न सक्नुहुनेछ सा। एघार को समय रहनेछ होटल स्टार ब्यान्ड क्वीटले प्राशन गरेको अर्पण खबर त्यस पश्चातको समय रहनेछ जस्ट फर इन्जोय सहकर्मी प्रतीक्षाको साथमा तपाईँले सुन्नुहुनेछ सा, बाह्र बजेको समय रहनेछ नेपालीको समाचार बाह्र बजेको नेपालवाणी समाचार चा। पश्चात तपाईँले ननिष्ठ बलिउड पुराना गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर पश्चात अफलाइन चोइस तपाईँले सुन्नुहुनेछ करिब करिब दुई बजेसम्म दुई बजेको समय रहनेछ अर्पण समाचारको अर्पण समाचार पश्चात तपाईँले सुन्नुहुनेछ तिन बजेसम्म अर्पण समर्पण तिन बजेको समय रहनेछ नेपाल बाढीको समाचार रहनेछ भने तिन बजेको नेपाल बाणी समाचार पश्चात तपाईँ पप जोन सुन्न सक्नुहुनेछ शा। अपरान्न चार बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर पश्चात तपाईँलाई सा साथ दिन आउनुहुनेछ रोजाइमा लोक साथ सहकर्मी सा। पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको देश विदेशका ताजा नेता ता समाचारहरू अर्पण बुलेटिनमा हामी प्रस्तुत गर्छौँ त्यस पश्चात तपाईँ सहकर्मी रवि भट्टको साथमा देश विदेश कार्य हुनेछ साँझ छ बजेको समय रहनेछ साँझ छ बजेको नेपाल बाँडीको समाचार पश्चात तपाईँले अर्पण स्थानीय समाचार सुन्नुहुनेछ स्थानीय स्तरमा भए गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौँ अर्पण स्थानीय समाचारमा बजे बजेसम्म सात बजेको समय रहनेछ अर्पण शुभ साँझको अर्पण शुभ साँझलाई आजको सहकार्यमा रहेको छ साईराम फर्निचर साढे सात बजेको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्नुहुनेछ आठ बजेको समय रहनेछ नेपाली समाचार पाउने नौ बजे बिबिसी लन्डनको नेपाली सेवा तपाईँले सुनिसके पश्चात श्रुति सम्बेक सुन्नुहुनेछ अच्युत घिमिरेको साथमा उज्यालो नेटवर्कबाट दस को समय रहनेछ नेपाल एफएमको समाचार र समाचार पश्चात तपाईँले खोलदोली डट कम सुन्न सक्नुहुनेछ राति एघार बजेसम्म राति एघार बजे हाम्रो उन्नाइस घन्टे यात्रा सम्पन्न हुनेछ र भोलि बिहान चार बजेसम्म हामी विश्राम लिनेछौँ भोलि बिहान चार बजे हामी फेरि अर्को श्रृङ्खलामा उपस्थित हुनेछौँ बुधबारीय श्रृङ्खलामा उन्नाइस घन्टे यात्रामा हामी भोलि बिहान चार बजेदेखि जोडिनेछौँ चार बजे तपाईँले नीतिशास्त्र पर्व सुन्न सक्नुहुन्छ साढे पाँच बजेसम्म साँढे पाँच बजेको समय रहनेछ प्रभात बाणीको प्रभात बाणी पश्चात तपाईँले छ बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ साढे छ बजेको समय रहनेछ बाणी बहस ऋषि धमलाको साथमा तपाईँले बाणी बहस सुन्न सक्नुहुन्छ सात बजेको समय रहनेछ अर्पण स्थानीय समाचारको भोलि बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात फेरि पनि हाम्रो भेट हुनेछ शुभ बिहानीमा भोलिको नूतन श्रृङ्खलामा मैले आज रेडियो अर्पण एक सय चार 19 पाँच मेगार्थको उन्नाइस घन्टे यात्रामा के कस्ता कार्यक्रमहरू रहेका छन् उन्नाइस घन्टे यात्रामा यस सम्बन्धी जानकारी गराएं। हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ आज जो जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय चार थप्लो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छौँ अनि तपाईँको आफन्तको इष्टमित्रको साथीभाइको जन्मदिन परेको छ र कुनै माङ्गलिक कार्य गर्दै शुभ कार्य गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ तपाईँले अपराह चार बजे पश्चात साँझ पाँच बजेसम्म रेडियो अर्पण एक सय चार पाँच फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा शुभकामना सन्देश रूपी पत्रहरू टिपाउन सक्नुहुन्छ यो जानकारी यहाँलाई मैले गराउन चाहे हामी कार्यक्रमको अन्त्यमा रेडियो सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु शुभ बिहानीमा आज मैले प्रस्तुत गरेँ आजको तिथिमिति तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफले तपाईँको आजको दिनलाई के कसरी नियालेको छ अनि रेडियो अर्फ एक सय चार थुप्लो यात्रामा के कस्ता कार्यक्रमहरू रहेका छन् यस सम्बन्धी जानकारी मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने साथी रिजनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको श्रृङ्खलाबाट भने म ध्रुवरा आज छुट्टिन्छु आज तपाईँको दिन शुभ बितोस नमस्कार